हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हर्समा अर्पण समर्पण अर्को एउटा रमाइलो बसाइ लिएर आज पनि हामी तपाईँलाई भेट्नको लागि उपस्थित भइसकेका छौँ प्रविधि कक्षमा यति बेला विष्ण हुनुहुन्छ अनि अनिहरूमा आज म प्रतीक्षा तपाईँलाई थाहा नै छ अर्पण समर्पणको यो श्रृङ्खला लिएर हामी हरेक दिन आउँछौँ दिउँसो दुई बजेको अर्पण समाचार लगत्तै आउँछौँ करिब करिब तिन बजेसम्म तपाईँको माझमा रहन्छौँ र विशेष गरी अर्पण समर्पणको यो श्रृङ्खलामा रहेर तपाईँको सम्झना तपाईँको सन्देशलाई तपाईँकै आफन्त घर परिवार इष्टमित्र साथीभाइसम्म पुर्याउँछौँ यदि सम्झिन चाहनुहुन्छ आफन्तलाई अथवा कसैको लागि केही म्यासेजहरू छ भनेदेखि चाहिँ फोन गर्नुहोला शून्य छप्पन्न तिन सय तेत्तिस यो बाटो आज पनि हामीले तपाईँको लागि खुल्ला गरिसकेका छौँ र यति बेला तपाईँले अर्पण समर्पणको यस श्रृङ्खलालाई रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगर्सको साथमा इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम डट एनपी लगइन गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ विशुद्ध रूपमा तपाईँको सम्झेर सन्देशहरू छाट्नको लागि हामी उपस्थित हुने गर्छौँ अर्पण समर्पणको यो श्रृङ्खला लिएर र यो समयमा तपाईँ आउन चाहनुहुन्छ भनेदेखि चाहिँ फटाफट फोन गर्नुहोला शून्य छप्पन्न यो बाटो चाहिँ लागि खुल्लै र यति बेला अर्पण समर्पणको यो श्रृंखलामा कोही साथी आइसक्नु भएको छ मलाई नमस्कार को अनि के गर्नुहुन्छ कतिको सुन्न मन लाग्छ अनि खाजा मेरो पनि भइसक्यो अनि आज अर्पण समर्पणमा आउनु भएको छ आफ्नो सम्झना सन्देशहरू कसलाई दिन चाहनुहुन्छ तपाईँ जस्तै मेरो सम्पूर्ण साथीहरूलाई चिन्नु नचिने सम्पूर्ण साथीहरूलाई अनि विशेष अनि काठमाडौँमा रहनुभएका मेरो साथी अनि अनि जस्तै कलाकारहरू मेरो साथीहरू पनि तपाईँ मलाई रमिनेसँग भने चिन्ने नचिन्ने सम्पूर्णलाई अनि सर्वप्रथम अन्त्य कार्यक्रम परिवारलाई धन्यवाद नमस्कार रविन्द्रजी हुनुहुन्थ्यो यति बेला र अर्पण समर्पणको यो श्रृङ्खला हो यो श्रृङ्खलामा तपाईँ पनि आउन चाहनुहुन्छ भनेदेखि चाहिँ फोन होला, हामी तपाईँको सम्झनाहरू तपाईँको सन्देशहरू तपाईँकै घरपरिवार तपाईँकै आफन्त तपाईँकै साथीभाइसम्म पुर्याउनको लागि हरेक हर दिन आउँछौँ आज मात्र होइन हामी हरेक दिन दुई बजेपछि करिब करिब तिन बजेसम्म तपाईँको माझमा रहन्छौँ दुई बजेको अर्पण समाजमा लगत्तै आउँछौँ र मिठा मिठा गीत सङ्गीतहरू पनि तपाईँको लागि हामी अर्पण समर्पणको यो श्रृङ्खलामा रहेर प्रस्तुत गर्ने गर्छौँ हरेक दिन अलिकति फरक फरक खालका गीत सङ्गीतहरू तपाईँको लागि राख्छौँ र अर्पण समर्पणको यो श्रृङ्खलामा भने मैले विशेष गरी तपाईँको लागि नेपाली फिल्मका गीत सङ्गीतहरू लिएर आएको छु र यति बेला अर्को साथी पनि हुनुहुन्छ हजुर के गर्नुहुन्छ नि यत्तिकै पनि ठिकै छ समय भएसम्म रेडियो सुन्नुहोस् र अझै अलिकति समय भयो भने फोन पनि गर्नु होला है त अनि आजको सम्झेन सन्देश अर्पण समर्पणको होस् श्रेङ्खालाई तपाईँ सुन्दै हुनुहुन्छ र मिठा मिठा गीत सङ्गीतहरू आज मैले तपाईँको लागि लिएर आएको छु हजुर तपाईँ फोन गर्दै गर्नुहोस् शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस यो बाटो चाहिँ तपाईँको लागि खुल्लै छ र यति बेला भने तपाईँको लागि एउटा निकै नै चर्चित आवाज तपाईँलाई निकै नै मनपर्ने आवाज अर्पण समर्पणको यो श्रृलामा राख्छु पागल मिन सक्छु म भन्न सक्छु 1000 छ होइन घाम दापेर बस्नु भएको छ अह खाजा भइसक्यो तपाईँको भयो किन समय पनि ठिक छ अब तपाईँहरूले पनि माया गर्दै गर्नुभयो भने अझ खुसी लाग्छ हामीलाई पनि त्यही भएर फोन चाहिँ गर्दै गर्नु होला है त सम्झिन चाहनुहुन्छ सम्पूर्णको लागि अर्पण समर्पणको यो श्रृङ्खलामा छौँ हामी र तपाईँको सम्झना सन्देशहरू तपाईँको घर परिवारसम्म पुर्याइराखेका छौँ र यिनै सन्देशहरू यिनै समुद्र आवाजहरू तपाईँको लागि राख्दै आजको कार्यक्रमको लगभग अन्तिमा पनि आइसकेका छौँ र अब भने छुटिनुपर्छ एथेनजेलसम्म तपाईँले अर्पण समर्पणको यस प्रेङ्खालालाई साथ दिनुभयो त्यसको लागि तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन्छु त्यस्तै इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु गरेर तपाईँले साथ दिन दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु दिन दिन र आज फोन गर्नुहुने फोन, फोन प्रयास गर्नुहुने तपाईँप्रति निकै नै आभारी छु एथेनजेलसम्मकै प्राविधिक साथको लागि विष्णुलाई पनि धेरै धेरै धन्यवाद भन्दै अर्पण पड़, समर्पणको आजको यो श्रृङ्खलाबाट म प्रतीक्षा पनि सुटिन्छु सु, हवस् त नमस्कार इष्टमित्र अझै धेरै उनको के देवी तिमी स्वर्ग की परी हो धरती के देवी